र यो कार्यक्रम लोक आगमन <laughs> नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु तपाईँ सबै सबैलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो प्रस्तुति कार्यक्रम लो आँगनमा तपाईँलाई आज पनि भेट्नका लागि तपाईँसँगै गाउनका लागि दर्पण पारेका मित्र राजसँगै म उपस्थित भइसकेको छु तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँचमै घाट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट साथ सुनिराख्नु भएको छ कार्यक्रम लोगानलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि तपाईँसँगै आउने गर्छौँ हामी तपाईँ आउनुहोला आज पनि तपाईँकै लागि भनेर बिल्कुलै खुल्ला गरेका छौँ हामीले दुईवटा बाटो जिरो अनि पाँच एकतिस यो दुईवटा बाटो भएर तपाईँ आउनुपर्ने हुन्छ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो मौका तपाईँलाई हामी उपलब्ध गराउनेछौँ र कार्यक्रम लोगाँगनसँगै सहकार्य गर्दै आइराखेको छ सीता फनिसिङ सेन्टरले जुन रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ यदि तपाईँलाई घरैसीम अफिस का सामान चाईराखे जस्ते कारपेट तेई गरी दराज पलांग टेबल चाईराखे तब सीता फर्सिंग सेंटर लवश्य समझना होगा तब विदेश में बने अथवा स्वदेश में बने जुनसुक कापेट अ दराज पलांग यचर का सामान चाईराखे तबन ही पर्ने नाम सीता फर्सिंग सेंटर जो रत्नगर दुई हाई स्कूल रोड में अवस्थित रहे प्रोपाइटर हो प्रमोद सर शर्मा यदि तपाईँलाई चाहिँ विस्तृत जानकारी लिन चाहिराख्नु भएको छ भने कहाँ गएर चाहिँ सामान किन्ने होला भनेर सोचमा बसिराख्नु भएको छ भने चिता फर्निसिङ सेन्टरलाई सम्झनु होला सम्झाउनको लागि फोन नम्बर जिरो छप्पन्न पाँच र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे र त्यसै अर्को मोबाइल नम्बर अन्ठानब्बे छ सय यो तिनवटा नम्बरमा तपाईँले फोन गर्नुभयो भने अवश्य पनि प्र प्रोप्राइटर प्रमोद शर्माजीलाई भेट्नुहुनेछ र सीता फर्निसिङ सेन्टरको बारेमा अझै विस्तृत रूपमा जानकारी चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुनेछ तपाईँलाई यो जानकारी गराए हामी सधैँ सहकारी गरिँदै आइराख्नु भएको छ सीता फर्निसिङ सेन्टरले कार्यक्रम लोगाँगनलाई र हामी कार्यक्रम लोगागनमा रहिराखेका छौँ तपाईँ आउनुहोला जिरो छप्पन्न अनि पाँच त्रिसठी यो दुईवटा बाटो बिल्कुलै तपाईँको लागि खुल्ला गरेका छौँ राजको संकेत कोही साथी आइसक्नु भएको छ सुरुवातमै म उहाँसँग कुराकानी गर्छु अनि त्यसपछि क्रमशः तपाईँको फोनहरू लिँदै म जाने नै छु हजुर नमस्ते अजु नमस्ते कहाँदेखिको बोल्नुभयो के छ सबै ठिक ठाकै छ माधवपुरतिर सुनाउनु के छ नै हुन्छ कार्यक्रम कुन भएको सुनाउनुहुन्छ अनुसी ल सुरु गरौ न हौ सुरु गरौँ अनुसा अधिकारी आउनुभएको थियो माधवपुरबाट गीत बिर्सियो भन्दै हुनुहुन्थ्यो यदि दे। तपाईँ कन्फ्युजमा हुनुहुन्छ भने चाहिँ कृपया पुरा तयारी बसाथ चाहिँ आइदिनु भयो भने तपाईँको गीत हामीले सुन्न पाउनेछौँ अनि सुन्ने लाखौँ लाख श्रोताहरूलाई पनि मजा आउनेछ तपाईँको गीत सुन्नको लागि चाहिँ हाम्रै गाउँ भाका पाखा पखेर गोठालो हिँड्दा होस् अब मेलापातमा होस् अथवा त्यो रोदी बस्दा होस् घनकिनी त्यो आवाजहरूलाई चाहिँ हामीले गाइराख्ने आवाज गइराख्ने भएकोलाई चाहिँ हामी टपक्क टिपेर कार्यक्रम लौकागानमा आएर चाहिँ गाउने गर्छौँ तपाईँ पनि आउनुहोला जिरो छप्पन्न अनि पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो तपाईँको लागि बिल्कुलै खुल्ला गरेका छौँ हामीले सीता फर्निसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोगागनमा रहिराखेका छौँ हामी यदि तपाईँलाई घराँची तथा अफिसका लागि चाहिने सामानहरू जस्तै टेबल कुर्सी पलाङ्गाहरू सोफा सेटहरू राखेको छ भने र कार्पेट पनि चाहिराखेको छ भने विदेशमा अथवा स्वदेशमा बनेको चाहिँ त्यो सामानहरू चाहिराख्नु भएको छ भने सीता फर्निसिङ सेन्टरलाई एकचोटि अवश्य सम्झनु होला जुन रत्नगर हाई स्कुल रोडमा अवस्थित रहेको छ प्रोप्रायटर प्रमोद शर्मा हुनुहुन्छ हामी एकैछिन यो मिठो भाका सुन्छौँ आधी खोला उर्लिएर आयो यो मिठो भाका तपाईँको लागि राख्छौँ अनि त्यसपछि तपाईँको फोनहरू क्रमशः हामी लिँदै जानेछौँ दुईवटा बाटो जिरो छप्पन्न पाँच तिसठी तिन सय बत्तिस अनि पाँच तिसठी यो दुईवटा बाटो भएर आउँदै गर्नु होला हिमल चुल् पल्लोपट्टे छङ खोला हिमल चुली फलोपट्टे छङछ गर्ने खोला लुकी चिपेलाको माया नभनिदिनु होला नभन्दिनु जाने रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हाल ए हजुर ल्याएँ नि एक पटक नसोधी गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनचारी ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र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 हजुर हमरा सेवा पल्सर दु सौ बाइक, सी एन एस बाइक दुई सी सी का पल्सर बाइक मज विधिक बिक्री हुने, पचास सीसी का डिस्कबर बाइक एक सी सी एक बाइक का साथ हींस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खै चार मगरी चौक प्रसाद चितवन फोन शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार बत्तिस घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसकेँ भने के तनाव लिएर बस्नु भएको हरिदाई हाम्रै रत्नगरको बेल्सीमा रहेको शिवशक्ति कङ्क्रिट उद्योग छँदैछ नि ए, ए हो र भने म त अहिले हिँडिहालेँ शिवशक्ति कङ्क्रिट उद्योगमा हामी कहाँ ब्लक रिंग, कम्पाउन्ड पोल पिल्लर डिजाइन डिजाइनका आकर्षक रेलिङ साइज साइजका आकर्षक डिजाइनका मूर्ति लगायत विविध सिमेन्टका सामग्रीहरू ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा हुनुका साथै सामग्री टुटफुर भएमा कम्पनी आफैले बिहोर्ने जानकारी गराउँदछौँ विज्ञापन होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर बेलसी हाइवेसँगै मोबाइल अन्ठानब्बे चार अर्जुन पुरी होइन हजुर निराश देख्दैछु नि केको चिन्ता परेको छ आज भोलि हेर्न बुढी सामग्री कहाँबाट ल्याउने चिन्ता हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लाई घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि अहिले हेरिहाल्छ <laughs> हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान नेपाट टङ्की सिसा शिखर फ्लाइओर रेडिमेड ढोका साथै पशुपति पेन्ट पनि उपलब्ध छ अर्याल सप्लायर सेन्टर नाम तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम हाम्रो सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाठ बकुलर छोक रेडियोपण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे पुनश्च अरेयल सप्लायर सेन्टर पुरानो ठाउबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी फोन गराइन्छुम दङ्ग भाचु मा त हजुर हेरी हेरी आफ्नो घर आमा बुबा दिदी बहिनी लौ है दाजुभाइ सम्झनु सही काँडी चो सस्तो फर्नेछलाई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 यतातिर छोरी छोरी नजानु घरखोराको फेसनको पाँच लुगा जुत्ता मनकामाना मनकामा फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा मनकामा फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा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 फैंसी हाई स्कूल को बजा हनका मना फैंस एक हजार गांव घरा सम को दर्पण सुनो हो रेडीपणा तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगा हर्च र यो हो कार्यक्रम लोक आँगन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 एक किसिमको छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगागनमा हामी रहिराखेका छौँ तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ प्रविधिमा रहेर मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले भने म छु लोक भाकाको साथी दिपेन्द्र सीता फर्निसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोगागानमा हामी हेरिराखेका छौँ कार्यक्रममा चाहिँ तपाईँ पनि आउनु सक्नुहुन्छ जिरो सपना पाँच बैसठी पाँच त्रिसठी तिन सय अनि पाँच यो दुईवटा बाटो भएर चाहिँ तपाईँ आउनुपर्ने हुन्छ प्रत्यक्ष गायनको कार्यक्रम हो लोकभाकाको कार्यक्रम तपाईँ पनि त्यो लोकभाका गुनगुनाउनुहुन्छ भने तपाईँ आउनुहोला आउन सक्नुहुनेछ जिरो छप्पन्न पाँच त्रिसठी तिन अनि पाँच त्रिसठी यो दुईवटा बाटो भएर कार्यक्रममा राम्रोसँग गाउनु आएर चाहिँ राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले चाहिँ अर्को हप्ता यसै स्टुडियोमा आएर चाहिँ प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका चाहिँ तपाईँलाई हामीले उपलब्ध गराउनेछौँ राजको सङ्गीत ई साधी आने तर्खर करते भाई तब सत मिले अगि नहीं देखी आर बसिख् कि जो लगी ढिल नगर क्वागत करमस्ते कौन हई साथी आर्खर करते हुआ तरहा आवाजला हमें बुझना गाड़ो पड़ रखे अवस्था कोई साथी फे मगत कर अजी दादा नमस्ते नमस्ते हजुर नमस्ते कोमलनु कोराकबाट शान्ति कोराकबाट शान्ति अजी दादा, दादा ठीक ठीक के छ शान्ति अल्कमन एकदम ठीक छ दादा हजुरको एकदम मेरो पनि ठीक ठीकै छ अलिकति रोग चाहिँ लागिराछ है हो र एकदम अनि शान्ति के गर्नुहुन्छ तपाई म घरमै बसी बसेँ दादा शान्तिको पछाडी के होला शान्तिको पछाडी लामा शान्ति लामा है हजुर अनि कोराकतिर पानी कतिको पर्दैछ तो परे थे, तो दादा दादा सके है शांति आधी भ कार्यक्रम रुला o ka ka un tanu kehar dai baki chau so maya ma hachhi chau yo mandan na lara bimaru na lara malai kasai nai rapure dai hun na ka कि जी शांतिजी निके सुंदर तरीका गाइदि भो छुटी हाई नमस्ते कोराकबाट शान्ति लामाउनु भएको थियो नेपालो तपाईँको जिरो सपना पाँच त्रिसठी तिन सय अनि पाँच बिल्कुलै खुल्ला छ विशुद्ध लोक भाकाको कार्यक्रम हो तपाईँ गा पनि गाउन सक्नुहुनेछ तपाईँले पनि आएर चाहिँ गुनगुनाउन सक्नुहुनेछ कार्यक्रम लौगागनमा चाहिँ हाम्रै गाउँ हाम्रै पाखा पखेर मेलापात अब हुन्छ जात्रा अब यस्तै कुरामा चाहिँ घाइने भाकाहरूलाई चाहिँ हामी टपक्क टिपेर चाहिँ गाउने गर्छौँ यो लौगागनमा रहेर चाहिँ कोही साथी आइसक्नुभयो म फेरि स्वागत गर्छु उहाँलाई पनि हजुर नमस्ते नमस्ते नमस्ते को बोल्नुभयो अनु अधिकारी फेरि भयो अघि चाहिँ parine ko la in maya to tair na so parine ma ban chhu ta basam bharati na rahanchhu uttha na pad jaau sa parn cha ke tere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 अनुजी हजुर निकै सुन्दर तरिकाले गाउनुभयो सहभागिताको लागि धेरै धेरै धन्यवाद रेडियो सँगै रहनु होला है त छुट्टिन्छ नमस्ते अनुसार आउनु आउनुभएको थियो माधवपुरबाट अब पालो तपाईँको जिरो सप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय बिल्कुलै खुल्ला छ राजको सङ्केत मिल्दैछ कोही साथी आउने तर्फर गर्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ त्यो बाटो तपाईँ आउने बाटो फेरि पनि भन्छु दुईवटा बाटो जिरो अनि पाँच यो दुईवटा बाटो भएर चाहिँ आउनुपर्ने हुन्छ सीता फर्निसिङ सेन्टरको प्रयोजनमा रहेको कार्यक्रम कार्यक्रम लोगामा मिराइराखेका छौँ राजको सङ्केत कोही साथी आइसक्नुभयो स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर नमस्ते! नमस्ते! शक्ति खोर कार्यक्रम भाक गुना जी ए अब बाके त आउँदैन अब त्यस्तो भइ नि एउटा कानै थुन गाई दिउँ न हुन्छ सुरु गरौ है त थोरै भयो नि गुनगुनाउन पर्छ कार्यक्रम है त छोटो भइ हुन्छ नि हुन्छ हुन्छ एकदम सुरु गरौँ है हुन्छ सुरु गरौँ है त बन्द त सफल पनि के सरीलाई जिन्दगया तिमीले पनि मेरोलाई आज निバリ नभयो एकदम एकदम राम्रो छ राम्रोसँग गाइदिनु कोसिस गर्नुभयो छुट्टिन्छ है त नमस्ते म यहाँ प्रजा आउनु भएको थियो शक्तिखोरबाट अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसाडी अनि पाँच त्रिसठी तिन सय तेत्तिस ते यो दुईवटा बाटो चाहिँ बिल्कुलै तपाईँको लागि खुल्ला गरिराखेका छौँ सीता फर्निसिङ सेन्टरको प्रायोजनमा रहेको कार्यक्रम कार्यक्रम लोक आँगनमा मिलाइराखेका छौँ यदि तपाईँलाई अफिस तथा घरैसी सामानहरू चाहिराखेको छ भने सजावटका सामानहरू जस्तै दराज टेबल सोफा पलङहरू चाहिँ चाहिराखेको अवस्था छ कहाँ गएर किन्नेवाला भनेर चाहिँ घौतारी राख्नु भएको छ भने चाहिँ तपाईँले सम्झिनै पर्ने नाम सीता फर्निसिङ सेन्टर सँगसँगै चाहिँ अफिस घर सजाउनका लागि चाहिँ कार्पेटहरू पनि चाहिरहेको छ विदेशमा अथवा स्वदेशमा बनेको कार्पेट पनि चाहिरहेको छ भने तपाईँले सम्झ्नै पर्ने नाम सीता फर्निसिङ सेन्टर सम्पर्कको लागि फोन नम्बर जिरो छप्पन्न पाँच बैसठी चार सय एकाउन्न र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे अन्ठानब्बे चार पचास अस्सी छ यो तीन यो तिनवटा नम्बरमा चाहिँ तपाईँले कल गर्नुभयो भने र जानकारी पाउन सक्नुहुनेछ प्रमोद शर्माजीबाट प्रोपाइटर हुनुहुन्छ प्रमोद शर्मा र तपाईँले सम्झनै पर्ने नाम सीता फर्निसिङ सेन्टर रतनगर दुई हाई स्कुल रोड चितवनमा अवस्थित रहेको छ कोही साथी आइसक्नु भएको छ राजको सङ्केत म स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर आजो नमस्ते कहाँदेखिको बोल्नुभयो बो? के खोरेल, खोरेल, के के खरेल. खरेल बसी बसा वाला वा के काम काम अनि पानी पान कार्यक्रम का कुन भाका गुनगुन एकदम एकदम गीत गाउनै पर्छ गुन पर्छ कि लोगागनमा doli ki hai ya re re kama mamne mamne bheje jaisa sanga kandhi ki safana the kya ki yedha sanati sanga doli ki safana ko khana सृजनजी निकै सुन्दर तरिकाले गाउनु भयो त गाउनु आउँदैन भन्दै हुनुहुन्थ्यो त फेरि ल धेरै राम्रो गाउनु भएको छ रेडियोसँगै रहनु होला है त ल छुट्टिन्छ नमस्ते सिर्जना खरे लाउनु भएको थियो खर्खुरीबाट अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको यो दुईवटा बाटो बिल्कुलै खुल्ला छ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ विजेताले जे पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गान गर्ने मौका त्यो अवसर हामी तपाईँलाई उपलब्ध गराउनेछौँ सीता फर्निसिङ सेन्टरको प्रायोजनमा रहेको कार्यक्रम कार्यक्रम लोगाडमा रहिराखेको छ यदि तपाईँलाई चाहिँ घरसी तथा अफिसको सामानहरू स चाइराखेको छ अफिस सजाउनु परिराखेको छ भने त्यस्तो खालको सामान चाहिराखेको सेन्टर लाई जी जनजागृति ल राम्रोसँग पढ्नु होला हाम्रो शुभकामना छ तपाईँलाई है त हजुर ल भीमसेमजी कार्यक्रममा आउनु भएको छ कुन भएको सुनाउने आज पुरानो ल सुनाऊ है त हजुर ल सुरु गरौँ हर <inate> दिना भन मर जी? निकै सुन्दर तरिकाले गाउनु भएको छ रेडियोसँगै रहनु होला है त नमस्ते भीमसेन अधिकारी भएको थियो पिठोबाट निकै सुन्दर तरिकाले गाउनु भएको छ उहाँले तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने आउनु होला कार्यक्रम लो आगनको दुईवटा बाटो भएर जिरो छप्पन्न अनि पाँच त्रिसठी यो दुईवटा बाटो बिल्कुलै तपाईँको लागि खुल्ला गरिराखेका छौँ राजको सङ्गीतकै साथी फेरि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्न चाहन्छु हजुर नमस्ते नमस्ते हजुर हेलो आज <laughs> पार दी पार तिमला तुम हराश्यू न It's shaking off, it's acting on Looking off, it's acting on Sadie जी छ तरीका गुटिश हाई नमस्ते रुचि आउनु भएको थियो टाढीबाट बपालो पालो तपाईँको जिरो सपन्न पाँच त्रिसठी तिन सय यो दुईवटा लाइन तपाईँको लागि बिलकुलै खुल्ला गरिराखेका छौँ हामी कार्यक्रमको निकै अन्त अन्ततिर पनि आइराखेको अवस्था रहिराखेका छौँ र दुई तिनजना साथीको मात्रै फोन लिन कि अब चार बजेर चालिस मिनट गइसकेको अवस्था रहेको छ र तपाईँ आउनुहोला जिरो सप्पन्न अनि पाँच त्रिसठी बाटो भएर तपाईँ आउनुहोला राम्रोसँग गीत गाउनु मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ विजेताले चाहिँ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष सुरुमा गायन रहेको गा रहे राज आफ्नै सङ्केतकै साथी आइसक्नु भएको छ फेरि पनि स्वागत गर्छ हजुरको जुक त लाग्ने भयो है अब त्यो जुकाले चाहिँ अब डिस्टर्ब गर्यो भने त्यो जुकालाई अलिक परार सार्नु होला है त ल यो जुकाले डिस्टर्ब गरे पनि पहाडी ठाउँमा डिस्टर्ब गरे पनि एकैछिन हामी गुनगुनाउँछौँ है त हजुर भाक्य सुना हजुर म आज पुरानो गर्थ्यो रुमालाई छु रुमालाई हजुर सम्झनालाई पठाउन के पाइन रुमा गाउँघरको मायालाई सोध्या छ भन्ति म गाआ सम्झनालाई पठाउन के पाइनाहरूमालाई छ दिनु गाउँ घरको मायालाई सोध्या छ भन्ति गाउँ घरको मायालाई सोध्या छ त गाउँघरको मायालाई सोधेछ भनिदिनु है ल मकनपुर ए मकनपुरतिर सबैजनाले हाम्रो सोधे खा भनिदिनु होला हामीले सम्झेछौँ रेडियो पनि होल परिवारले सम्झेछौँ भनिदिनु होला है त नमस्ते विकास तामाङ आउनुभएको थियो मखवानपुरबाट निकै सुन्दर तरिकाले पुरानो भाका गुङ्ग्राउनु भएको थियो रुमालाई छचिन गाउँघरको मायालाई सम्झेछ भनिदिनँ निकै सुन्दर भाका यो पहिला पहिला चाहिँ एकदम चर्चित अब के भन्छ यो जा, जा जात्रा पात्र पर्ने बेलामा चाहिँ मजाले घन्कनी त्यो रोदीमा बस्दा कति मिठो तरिकाले गाउने है यस्तै यस्तै भाका चाहिँ हामी टपक्क टिपेर चाहिँ हामी गाउँछौँ कार्यक्रम लोक आँगनमा रहेका छौँ जिरो अनि पाँच त्रिसठी यो दुईवटा बाटो भएर चाहिँ तपाईँ आउनुपर्ने हुन्छ हामीसँग जम्मा जम्मी समय थोरै मात्र बाँकी छ सात आठ नौ मिनेट मात्रै बाँकी होला अब केही समय मात्र बाँकी राखेको छ राजले उताबाट समय धेरै छैन है साथीहरूले छिट छिटो बोलाउनु पऱ्यो भन्दै हुनुहुन्छ उताबाट र हामी सीता फलिसिङ सेन्टरको प्रायोजनमा रहेको कार्यक्रम कार्यक्रम लोक आँगनमा रै राखेका छौँ र तपाईँ आउनुहोला जिरो छप्पन्न पाँच बैसठी पाँच अनि पाँच त्रिसठी तिन बाटो भएर र यदि तपाईँलाई चाहिँ अफिस तथा घरैशी प्रयोजनका लागि सामानहरू चाहिराखेको अवस्था छ भने तपाईँले सम्झनु होला सीता फर्निसिङ सेन्टरलाई यदि तपाईँलाई चाहिँ अफिस तथा घरैशी प्रयोजनका लागि चाहिने कारपे त्यसै गरी सोफा पलाङ टेबलहरू चाहिँ चाहिराखेको अवस्था छ कहाँ गएर किन्ने होला कहाँ खोज्ने होला भनेर चाहिँ भत्तारी राख्नु भएको छ भने तपाईँले सम्झिनै पर्ने नाम बिर्से नै नहुने नाम सीता फर्निसिङ सेन्टर जुन रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ संपर्क का फोन नंबर जीरो छप्पन्न पांच बैसठी चार सौ एकवन्न मोबाइल नंबर अन्ठानबे पांच पचास बैसठी आठ सौ छप्पन्न रान्बे चार पचास अस्सी छ सौ पचहत्तर प्रोपाइटर हो प्रमोद शर्मा विस्तृत जानकारी को नंबर में तोन करमोद शर्मा विस्तृत जानकारी लो साथी आइस मत कर नमस्ते कहुलर देखी राम्रोसँग गुनगु गुनगुना भाग्य हो लाई अबागी ओ निदार सदी मंदिर सानू तिंदी बच्च अतीत बोलना सकिन तिमदाई पाने जी सुन्दर तरिकाले गाउने कोसिस गर्नु भयो कोसिस गर्नु सबैभन्दा ठुलो कुरो रहने होइन र <laughs> कोसिस गरिदिनु भो, खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला छुट्टिन्छौँ है त नमस्ते, नमस्ते। धारा पौडै लाउनु भएको थियो बकुलहरूबाट तपाईँ आउनु सक्नुहुनेछ जिरो सपन्न अनि पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो भएर चार बजेर पैँतालिस मिनट गइसकेको छ र हामी अब भने बिदा माग्नुपर्छ कि भन्ने संकेत मिलेर राखेको छ र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु पनि विश्वभरि एकै साथ हामीलाई सुनिराख्नु भएको छ सीता फर्निसिङ सेन्टरको प्रायोजनमा रहेको कार्यक्रम कार्यक्रम लोगागनमा रहिराखेका छौँ हामी एकैछिन यो सीता बारेमा चाहिँ कुराकानी गर्न चाहे जानकारी दिन चाहन्छु आ, सीता फर्निसिङ सेन्टर रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ यदि तपाईँलाई अफिस तथा घरैची प्रयोजनका लागि चाहिने कार्पेट त्यसै गरी दराज टेबल पलङहरू चाहिँ चाहिराखेको छ कहाँ गएर किन्ने होला भनेर भत्ताइराख्नु भएको छ भने तपाईँले एकचोटि सम्झ्नै पर्ने नाम सीता फर्निसिङ सेन्टर प्रोभाइडर हुनुहुन्छ प्रमोद शर्मा जानकारी लिनको लागि जिरो मोबाइल नम्बर अन्ठानब्बे छ सय यो नम्बरमा चाहिँ तपाईँले फोन गर्नुभयो भने अवश्य पनि सीता फणिसिङको बारेमा चाहिँ अझै जानकारी पाउन सक्नुहुनेछ हामी कार्यक्रमको निकै अन्त अन्ततिर छौँ अवजै भने फोन ट्राई नगर्नु होला भन्न चाहन्छु समय सकिसकेको छ हामी एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि आजको विजेता मित्रको नाम लिएर हामी उख्ने मेलामा अब यस्तै यस्तै कुराहरू हुँदैथ्यो गीतमा निकै सुन्दर भाका चाहिँ पुरानो लोकभाका तपाईँ माझ राख्यौँ हामीले यस्तै यस्तै हुने गर्छ नै लोकभाकाहरू अब के गर्ने पुरानो समयमा यस्तो भाकाहरू धेरै चर्चामा आइन्थ्यो धेरै चल्ने गर्थ्यो अहिलेको जमानामा लोक भाकामा पनि धेरै समस्याहरू धेरै विकृतिहरू विसङ्गतिहरू भित्रिरहेको अवस्था पनि हामी देख्न सक्छौँ र गाउँमा अथवा हाम्रो भाका पखेरामा चाहिँ गाइने यस्ता यस्ता भाकाहरू निकै राम्रो हुन्छन् हामी कार्यक्रमको निकै अन्तमा छौँ र अन्तमा आज जम्मा जम्मी आठ जना साथी को सहभागिता रहें एकजना तो विजेता बनावन ही पर्व आठजना सहभागिता साथी को नाम म सर्स्ती यहाँ वाचन कर चाहूँ लाहू अनु अधिकारी आने भो मधवपुर शांति लमा कोरक मायाप्रजा आने भो शक्तिखोर सृजना खरल पिठुवाबाट रुचि टाढीबाट र विकास तमाङ आउनुभयो मकवानपुरबाट र अन्त्यमा आउनुभएको थियो तारा पौडेल बकुराल टाढीबाट यी सबै साथीहरूले चाहिँ आठजना साथीहरूको भाका त्यो स्वर अब के भन्छ अब त्यो शब्द हुन्छ निकै मिठोहरू मिठो रूपमा चाहिँ गाउनु भएको त्यो गला चाहिँ एकदम सुन्दर छ राम्रोसँग गाउनु कोसिस गर्नुभएको छ अझै कोसिस गर्दै जानुहोला राम्रोसँग गाउँदै जानुभयो भने अवश्य पनि तपाईँ एक दिन राष्ट्रिय कलाकार लोक कलाकार बन्न सक्नुहुनेछ तपाईँलाई चाहिँ हामी शुभकामना दिन्छौँ यी आठजना साथीहरू मध्येबाट हामी एकजनालाई त विजेता बनाउने पर्छ के गर्ने अब नियमै यस्तै छ तपाईँ एकजनालाई त विजेता बनाउनै पर्ने र आजको विजेता बन्नु भएको छ आठजना साथीहरूमध्येबाट हामीले गोला प्रथा गरेका छौँ आजको साथी हुनुहुन्छ पिठुवाट आउनुहुने भीमसेन अधिकारी तपाईँलाई बधाई छ आफ्नो फोटो आइडेन्टी कार्डको फोटोकपी सहित एक हप्ताभित्रमा चाहिँ तपाईँले सम्झनुहोला रेडियो अर्पणको कार्यालयमा चाहिँ आइपुगिदिनुहोला भन्न चाहन्छु र अर्को शनिबार साढे तिन बजीभित्रमा रेडियो अर्पणको कार्यालयमा आइदिनु होला र तपाईँलाई चाहिँ त्यो मौका तपाईँलाई हामीले उपलब्ध गराएका छौँ अर्को हप्ता यसै स्टुडियो आएर प्रत्यक्ष रोपमा गायन गर्नु मौका र अन्त्यमा रहेर सीता फर्निसिङ सेन्टरको बारेमा थोरै तपाईँलाई जानकारी दिन चाहन्छु सीता फर्निसिङ सेन्टर रधनगर दुई हाई स्कुलमा रहेको छ फोन नम्बर जिरो पाँच पचास बैसठी आठ सय छपन्न अन्ठानब्बे पचास अस्सी छ सय पचहत्तर रहेको छ प्रोपाइटर प्रमोद शर्मा यदि तपाईँलाई चाहिँ घरेसी तथा अफिसका लागि चाहिने कार्पेट दराज पलाङ सोफा टेबल यस्तै फर्निचरका सामानहरू चाहिँ राखेको छ भने सम्झ्नै पर्ने नाम सीता फर्निसिङ सेन्टर र कार्यक्रम लोगालाई प्रायोजन गर्नुभएको थियो सीता फर्निसिङ सेन्टरले तपाईँलाई पनि फेरि तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र आज फोनलाइनमा आउनुहुने तपाईँ सबै सबैलाई धन्यवाद जतिको फोन लागेन अर्को हप्ता तपाईँको फोन अवश्य लाग्नेछ प्रविधिमा रहेर साथ दिनु प्राविधिक मित्र राज्य लाई धन्यवाद दीद तबक लोकभाका को साथ म दीपेन्द्र भी भोलि बिहान दस बजे भेटने बाचा से छुट्टी नमस्ते तब को बाकी